नमस्कार कार्यक्रम अर्पण बहसमा स्वागत छ प्राविधिक साथी रिजनसँगै म ध्रुवराज अर्पण बहस हरेक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर पश्चात आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौँ कुनै एक विषयवस्तुमा केन्द्रित रहेर कुराकानीका लागि र समसामयिक विषयवस्तुमा हामी अर्पण बहसमा रहेर कुराकानी गर्ने गर्दछौँ र आजको अर्पण बहसमा नेपाल विद्यार्थीसँग चितवनको नेतृत्व विवादका विषयमा हामी कुराकानी गर्दैछौँ र नेपाल विद्यार्थी सङ्घको नेतृत्व चितवनको नेतृत्वमा अर्का अध्यक्ष थपिएका छन् र अब दावी गर्नेको सङ्ख्या तिन पुगेको छ नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले चितवनका अध्यक्षमा सूर्य ढकाललाई मनोनयन गरेपछि अब विवादले झनै उचरको रूप लिएको छ र विवाद अब साम्य हुने अवस्था रहेको छैन तिनजनाको दाबी रहेको छ र केन्द्रीय सदस्य अञ्जन चौलागाईले अरूेश्वर खनाललाई नेभी सङ्घको अध्यक्षको घोषणा गरेका थिए र उत्तम जोशीले पनि आफ्नै नेभी सङ्घको जिल्ला अध्यक्ष भएको दावी गर्दै आइराखेका थिए फेरी एकजना थपिए दावी गर्नेको सङ्ख्या तिन पुगेको जिल्लामा तिन पुगेको छ अब यो अवस्थामा नेभी विवाद कसरी समाधान होला नेभी कसरी अगाडि बढ्ला एक महिनाको समय दिइएको छ केन्द्रीय अध्यक्ष रञ्जित कर्णले जिल्ला अधिवेशनका लागि सूर्य ढकाललाई एक महिनाको समय दिएर नेभीसँगको अधिवेशन गराउनका लागि निर्देशन दिइसकेको अवस्थामा अरु दाबी गर्नेहरूले अब के भन्छन् अधिवेशनलाई साथ देलान नदेलान् यो विषयमा हामी कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग हुनुहुन्छ केन्द्रीय प्रतिनिधि अञ्जन चौलागाईले अध्यक्ष घोषणा गरेका अरुणेश्वरखनालसँग हामी कुराकानी गर्दैछौँ समयले साथ दिएको खण्डमा हामी अन्य दाबी गर्नेहरू पनिसँग पनि कुराकानी गर्नेछौँ उत्तम जोशी त्यसै गरी सूर्य ढकालसँग पनि हामी कुराकानी गर्ने प्रयासमा रहनेछौँ अहिलेको लागि पनि हामी कुराकानी गर्दैछौँ अरुणेश्वर खनालसँग हामी कुराकानी गर्दैछौँ नेभी सङ्घ चितवनको विवादका सम्बन्धमा खनाजीलाई स्वागत कार्यक्रम अर्पण बहसमा हजुर धन्यवाद नेभी सङ्घ चितवनमा एकपछि अर्को गरी अब दाबी गर्नेको सङ्ख्या बढ्दैछ नेपाल विद्यार्थी सङ्घलाई को नेतृत्वको लागि यसलाई यहाँले कसरी लिनु भएको छ अबको अवस्था के होला जहाँसम्म नेपाल विद्यार्थी सङ्घ चितवनको विषयलाई लिएर अहिले विभिन्न कुराहरू बाहिर आइरहेका छन् यी विषयलाई सूक्ष्म ढङ्गले अध्ययन गर्ने हो भने ने चितवनमा सिर्जित विवादहरू निर्माण गरिराखिएको छ नेबी सङ्घ चितवनका लागि जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिको पूर्ण बैठकले नेपाल विद्यार्थी सङ्घ चितवनमा केन्द्रीय प्रतिनिधि अञ्जन चौलगाईलाई पठाएको हो त्यस कारणले गर्दा अन्जन चौलगाईलाई सर्वाधिकार सम्पन्न नेविसन चितवनको निर्णय गर्नका लागि पठाएका केन्द्रीय प्रतिनिधि हुन् उनले नेविसन चितवनमा पटक पटक नेविसन चितवनमा आएर नेविसन चितवनका जिल्लादेखि क्षेत्रदेखि सबै ठाउँमा क्याम्पससम्म अध्ययन गरिदि गरिसकेपछि निविसिङ चितवनको जिल्ला अधिवेशन सम्पन्न गर्ने क्रममा जिल्ला अधिवेशन सम्पन्न हुन नसक्ने परिस्थिति निर्माण भएर र जिल्ला समितिका बहुमत पदाधिकारीले जिल्ला अधिवेशन बहिष्कार गरेको परिस्थितिमा <laughs> तिन महिनाभित्र निविसन चितवनको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि उहाँले मलाई तल समितिको अध्यक्ष जिम्मेवारी दिनुभएको र अहिले जहाँसम्म मेरो बुझाइमा अन्य साथीहरूले म पनि अध्यक्ष हुँ भनेर एक खालको चर्चा गरिरहनु भएको छ उहाँहरू नीति नियम र विधान सम्मत हुनुहुन्न भन्ने मेरो बुझाइ हो र नेपाल विद्यार्थ केन्द्रीय समितिको बुझाइ पनियमका कुरा गर्नु छ अध्यक्षले नै अब सूर्य ढकाललाई अध्यक्ष घोषणा गरिसक्नु भएको छ यो अहिले पछिल्लो समयमा केन्द्रीय अध्यक्षले घोषणा गरेको मान्ने कि केन्द्रीय प्रतिनिधि अञ्जन घोषणा गरेकोलाई मान्ने अब अब जहाँसम्म केन्द्रीय अध्यक्षज्यूले मनोनयन गर्नुभएको छ भन्ने कुरा विभिन्न पत्र पत्रिकाहरूमा आएका छन् तर आधिकारिक रूपमा नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा त्यो कुरा आएको छैन <laughs> त्यस गर्दा म तपाईँको मिडिया मार्फत जानकारी गराउन चाहन्छु कि नेपाल विद्यार्थी सङ्घको पचहत्तर जिल्ला मानिएको छ यो नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिको पूर्ण बैठकले गरेको निर्णय हो त्यस गर्दा केन्द्रीय अध्यक्षले पनि आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी व्यक्तिगत निर्णय गर्ने अधिकार उहाँलाई पनि छैन उहाँले चितवन जिल्लामा अन्य निर्णय गर्न पर्दै गर्दा पुनः केन्द्रीय समितिको बैठक बोलाएर त्यो बैठकबाट पास गरेर मात्रै निर्णय गर्नुपर्छ अध्यक्ष पद कसैको खोल्तीको पद होइन यो त एउटा प्रक्रिया नीति नियम विधानबाट आउने पद हो त्यस गर्दा व्यक्तिगत रूपमा निर्णय गर्ने कुरा अलग कुरा हो यो कुरा त नेबिसिङको केन्द्रीय समितिबाट आउनु पऱ्यो यसरी अध्यक्षले जहाँ केन्द्रीय प्रतिनिधि तोकिएको छ केन्द्रीय प्रतिनिधिले एउटा निर्णय गरेको छ अर्को चिठी दिँदै जाने हो भने त केन्द्रीय गरिएको प्रश्नमा मैले ट्वाट उत्तर दिनुपर्दा निविसन चितवनमा केन्द्रीय प्रतिनिधि अञ्जन चोलागाईले जे निर्णय गर्नुभयो अन्तिम समितिको पूर्ण बैठकले मात्रै सक्छ त्यो निर्णय केन्द्रीय अध्यक्षलाई काट्ने कुनै अधिकार छैन अब यो अध्यक्षको यस्तो मनोनयन पछिल्लो समयको यो निर्णय किन यसरी एकाएक बाहिर आयो जहाँसम्म मेरो बुझाइमा नेपाली काङ्ग्रेसका नेपाली काङ्ग्रेस चिताउनका केही व्यक्तिहरू जसले आफ्नो एसम्यान अध्यक्ष बनाउने खोजीको दौडानमा हुनुहुन्थ्यो <laughs> उहाँहरूको निरन्तर दबाब र उहाँहरूलाई आफ्नो एस्न भोलि राजनीतिक यात्रामा आफ्नो ए स्न हुँदै गर्दा सङ्गठनलाई हाँक्न आफ्ना पक्षमा हाँक्न सकिन्छ भन्ने सोचका कारणले गर्दा उहाँहरूले निरन्तर दबाब दिनुभएको कारणले गर्दा र केन्द्रीय अध्यक्षलाई पनि भ्रममा पारेर हामीले चितवनको सम्पूर्ण नेविसँगका विद्यार्थीहरूलाई मिलाइसकेका छौँ तपाईँले यो निर्णय गर्दा सहज हुन्छ भन्ने भ्रममा पारेर यहाँका नेपाली काङ्ग्रेस चितवनका केही नेतृत्वमा रहनुभएका व्यक्तिहरूले सिफारिस गरेका गरेर पठाएको कारणले गर्दा समस्य यो समस्या निर्माण भनेपछि केन्द्रीय अध्यक्षको यो निर्णय होइन नेपाली काङ्ग्रेस चितवनको निर्णय भनेर बुझ्दा हुन्छ नेपाली काङ्ग्रेस चितवनले नेपाली कांग्रेस चितवनका केही व्यक्तिहरूको दलालमा गरिएको निर्णय हो र यो निर्णयको कुनै अर्थ छैन अब आ... के गर्नुहुन्छ त तपाईँले अब यसरी केन्द्रीय अध्यक्षले नै सूर्य ढकालाई मनोनयन गरेपछि अब लगभग एक महिनामा चाहिँ अधिवेशन गर्नको लागि जिम्मा दिइसकेको खण्डमा चाहिँ अब के गर्नुहुन्छ दाबी तपाईँले नि गर्नुभएको छ उत्तम जोशीज्यूले नै गर्नुभएको छ अब चाहिँ के रहला के गर्नुहुन्छ यहाँले अबको नेसन चिटौँको जिल्ला अधिवेशन सम्पन्न म र मेरो नेतृत्वमा रहेको नेविसन जिल्ला कार्य समितिले अबको जिल्ला अधिवेशन सम्पन्न गर्छ यदि केन्द्रीय अध्यक्षले दिएका केन्द्रीय प्रतिनिधिलाई अधिवेशन गराउने जिम्मेवारी दिएर पठाइएको हो भने तर पार्टीमा कुनै आधिकारिक दर्ता भएको छैन पार्टीमा आधिकारिक दर्ता नभएका कारणले गर्दा मैले यसलाई धेरै कुरा रिजर्भ राखेर रा भन्नुपर्ने अवस्था पनि छ पत्र मात्रै आएको समाचारलाई आधिकारिकता मानेर मैले तपाईँको रेडियो मार्फत बोलिराखेको छु नेभीसङ्घको केन्द्रीय समितिको पूर्ण बैठक बेगर कुनै पनि निर्णय नेभिसङ्घ चितौनमा हुन सक्दैन मेरे बुझाई में सूर्य ढका जिलावेशन का त्यो क्रियाशीलता देखाउनुहुन्छ भन्ने कुरा म आफै पनि बुझ्न सक्दिनँ र उहाँले त्यो क्रियाशीलता देखाउनुहुन्छ भन्ने कुरामा म चाहिँ विश्वास राख्दिनँ नेविसन ने चितवनमा कुनै पनि विवाद छैन विवाद रहित भएको छ यहाँका सम्पूर्ण विद्यार्थीहरू मानेका छन् भनेर भ्रममा पारेर सूर्य ढकालको लेखाइएको छ मेरो बुझाइमा र त्यो यो तुरुन्तै केन्द्रीय अध्यक्ष आफैले सूर्य ढकालको फिर्ता लिँदै हुनुहुन्छ अब यो अवस्थामा त तपाईँहरूले पनि अधिवेशन गर्न तत्परता देखाउने सूर्य ढकालले नै गर्ने उत्तम जोशी आफै दावी गर्ने यो अवस्थामा त सम्भव न नरहला नि त अधिवेशन त मैले तपाईलाई पुनः पनि भने अधिवेशन गर्ने जिम्मेवारी न सूर्य ढकाललाई छ न उत्तम जोशीलाई छ नेभी आधिकारिक केन्द्रीय प्रतिनिधि जसलाई चितवन जिल्ला हेर्नका लागि नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिको पूर्ण बैठकले खटाएर पठाएको थियो उहाँले जुन निर्णय गरेर भो, त्यो अधिकार मलाई मात्रै छ बाँकी अन्य साथीहरूले दावी गर्ने म अध्यक्ष हुँ भन्ने कुरा त्यो उहाँहरूको व्यक्तिगत तर्क हो उहाँहरूलाई अधिवेशन गर्ने कुनै अधिकारै छैन के कुनै सङ्घ संस्था र सङ्गठनको निर्णय कुनै एउटा व्यक्तिले गरेर त्यो निर्णय हुनसक्छ त्यो निर्णय गर्नका लागि त त्यसको मेगानिजम होला त्यसको बढी होला त्यसको समिति होला त्यो समितिको पूर्ण बैठकबाट बहुमतबाट निर्णय भएर आउनु पऱ्यो नि त्यसलाई को आधिकारिक मानिन्छ त्यस कारणले ने गर्दा नेबिसनको केन्द्रीय समितिको पूर्ण बैठकको बहुमतले चितवन जिल्लामा सर्वसम्मत रुपमा पठाएको प्रतिनिधि अञ्जन चौलागाईले मलाई सुन पाउनु भएको छ र म तिन महिनाभित्र नेबिसन चितवनको अधिवेशन गरेर यी अध्यक्ष हुँ भनेर दावी गर्नेहरूलाई देखाइदिन्छु अब उत्तम जोशीले नै दावी गरेपछि अनि तपाईँले नै दावी गरेपछि अञ्जन चौलगाईले तपाईँलाई अध्यक्ष घोषणा गरेपछि यो विवाद चाहिँ अब मिलेन है भनेर चाहिँ नयाँ अध्यक्षलाई चयन गरियो भनेको छ सूर्य ढकाललाई तपाईँहरूले यो विवाद मिलाउन नसकेर नयाँ अध्यक्षलाई मनोनयन गरेको अब यस विषयमा नेपाल विद्यार्थी मिलाउन नसकेर आएको भन्नुभन्दा नेविसिङ चितवनमा कुनै पनि विवाद थिएन र नेविसिङ चितवनको विवाद सिर्जना गर्ने काम नेपाली काङ्ग्रेसका केही व्यक्तिहरूले गर्नुभएको छ अहिले नेपाली काङ्ग्रेसभित्र पनि यो कुरा पर्दाभाश भइसकेको छ र नेपाली काङ्ग्रेसका बहुमत नेपाली काङ्ग्रेसको नेतृत्व गर्ने काङ्ग्रेस पार्टीका जिल्ला सदस्यहरू महाधिवेशन प्रतिनिधि महासमिति प्रतिनिधिहरूले नेपाली काङ्ग्रेस चितवनको नेतृत्वले गलत गऱ्यो यसका विरुद्धमा पार्टीमा आवाज उठाउनुपर्छ भनेर उहाँहरू पनि जुरबुनाइसक्नु भएको अवस्था छ त्यस कारणले गर्दा नेविसुङ चितौनको विवादभन्दा पनि जसले अध्यक्ष दावी गरिरहेका छन् यो छिटै नै उहाँहरू सबैले छोडेर मैले अधिवेशन गराउने म आफैले अधिवेशन सम्पन्न गर्ने अवस्थाको निर्माण हुँदैछ अरुणेश्वर खनाललाई चाहिँ यसरी एकाएक बाहेस गर्ने नेपाली कङ्ग्रेसका केही व्यक्ति यहाँले भन्नुभयो बहुन। किन यस्तो अवस्था आइराखेको छ अरुणेश्वर खनाललाई चाहिँ अब बाहेस गर्ने हाम्रै मान्छे भर्ती गर्ने हाम्रै मान्छे आफ्नो पक्षमा पार्ने भन्ने ने, जिल्ला नेतृ कङ्ग्रेसलाई यो अधिकार छ या छैन नेपाली काङ्ग्रेस चितवनका केही व्यक्तिहरूले जुन शैलीबाट बाहेस गरेर अगाडि बढिरहनु भएको छ यो गर्ने अधिकार उहाँहरूलाई छैन र जहाँसम्म उहाँहरूको कार्यशैली जुन तरिकाबाट आज अगाडि बढिरहेको छ यसले नेपाली काङ्ग्रेस चिताउनलाई नै असर गर्छ र नेतृत्वमा आफ्नो प्रतिस्पर्धी जन्मन लाग्यो आफूसँग प्रतिस्पर्धा गऱ्यो भन्ने नाममा सिद्ध्याउने प्रक्रियाको सुरुवात गरिएको छ म तपाईँलाई प्रष्ट रूपमा भन्न सक्छु कोही कसैको विचार कसैले चाहेर सिद्ध्याउन सक्दैनन् म सङ्गठनभित्र विचारले लडेको व्यक्ति हो मेरो विचारलाई मार्न कोही कसैले सक्दैनन् काङ्ग्रेस पार्टीका केही व्यक्तिहरूले चाहँदैमा नेपाल विद्यार्थी चितवनको अध्यक्ष अरूले स्वरखनाको विचारलाई समाप्त पार्न सक्दैनन् म मेरो विचार तपाईँहरूको रेडियो जस्तै विभिन्न रेडियोहरू पत्र पत्रिकाहरू र विभिन्न कार्यक्रमहरू मार्फत सम्पूर्ण नेपाली काङ्ग्रेसका आम यहाँले यसरी दाबी गरिरहँदाखेरि यो नाटक जस्तो कि यो नेत्र अब तपाईँहरूकै अब आफ्ना साथीहरूले कसरी पताउने कसलाई भोट दिने ती तिनजना दावी गर्ने भए कसलाई चाहिँ पताउने त अब तपाईँकै साथीहरूले नेवि सङ्घका साथीहरूले चाहिँ अब अरुणेश्वर खनालाई या सूर्य ढकालाई उत्तम जोशीलाई तपाईँलाई म फेरि पनि प्रश्न पारौँ कुनै पनि सङ्गठनको नीति नियम र विधान हुन्छ नेविसन चितौनले सर्वप्रथम उत्तम जोशीको नेतृत्वमा रहेको नेविसन चितौनले नेविसन चितौनको जिल्ला अधिवेशन सम्पन्न गर्न सक्नु उहाँको नेतृत्वमा रहेको जिल्ला समितिले जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेर पटक पटक जिल्ला अधिवेशन सारिसकेपछि जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी मलाई निविसन चितवनमा जो आधिकारिक केन्द्रीय प्रतिनिधि भएर आउनुभएको थियो उहाँले मलाई अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिनुभएको हो गर्दा उहाँले आफू अधिवेशन सम्पन्न गर्न पनि नसक्ने पद छोड्न पनि नसक्ने त्यस गर्दा सङ्गठनको नीति नियम र विधानभित्र रहनुपर्छ भन्ने मेरो पहिलो तर्क हो र जहाँसम्म सूर्य ढकालको विषय तपाईँले मलाई जोडिराख्नु भएको छ सूर्य ढकाललाई निर्णय गर्ने कुरा नेभीसङ्घका केन्द्रीय अध्यक्षले निर्णय गर्नुभएको छ भन्ने कुरा मैले बाहिर पत्र पढेर थाहा पाएको छु कुनै आधिकारिक रूपमा थाहा पाएको छैन त्यस कारणले यो नेभीसँगको केन्द्रीय अध्यक्षले यदि निर्णय गर्नुभएको भए तापनि यो उहाँको व्यक्तिगत निर्णय हो मलाई यो कुरा थाहा छैन उहाँले नेविसङ्घ अर्को निर्णय गर्नुभयो नेभीसङ्घको केन्द्रीय समितिबाट आएको केन्द्रीय प्रतिनिधिले गरेको भए थाहा हुन्छ कि नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिको पूर्ण बैठकबाट यो निर्णय भएको भए त्यो निर्णयलाई आधिकारिक रूपमा लिनुपर्ने हुन्छ मैले त तपाईँसँग नितान्त साङ्गठनिक कुरा गरिरहेको छु व्यक्तिगत रूपमा कसले के गर्छ भन्ने कुरा म त्यति अर्थ राख्दिनँ अब यो यो अवस्थामा चाहिँ तपाईँले अधिवेशन तिन महिनाभित्र गर्छु भनेर भन्नुभएको छ सक्नुहुन्छ अधिवेशन गर्नको लागि अधिवेशन तिन महिनाभित्र सम्पन्न गर्ने मेरो दायित्व हो र म सम्पूर्ण आफूलाई सहयोग गर्ने साथीभाइहरूको सरसहयोगमा अधिवेशन सहज रूपमा सम्पन्न गरेर यी सबैको मुख ताली दिने काम गर्छु चुनौती त होला अब यसलाई पार गर्नको लागि तपाईँसँग के छ त्यस्तो खुबी अब यो आका चन, चन, जुन आका विवादहरू छन् आवाजहरू छन् यसलाई चिर्नको लागि <laughs> सङ्गठनमा चुनौती र अवसर दुवै चिज हुन्छ चुनौतीलाई चिर्दै अवसर प्राप्ति गर्ने हो त्यस गर्दा अहिले देखिएका सम्पूर्ण चुनौतीहरूलाई नेविसन चितवनमा रहेका आम नेपाल विद्यार्थी सङ्घका साथीभाइको सहयोगमा र नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिको पूर्ण बैठकले गरेको निर्णयको आधारमा म सम्पूर्ण नेविसन चित्रवनका साथीहरूलाई एकै ठाउँमा राखेर रा निर्सन चितवनको अधिवेशन सम्पन्न गरेर देखाइदिन्छु हुन्छ खनालजी हामीलाई यस समय दिनमा धन्यवाद दिन चाहन्छु धन्यवाद नेतवन का अध्यक्ष में दावी करते आवर खनाल पचिल्ला समय नेवी संघ केन्द्रीय अध्यक्ष रंजित कर्ण विवाद भूर्य जुन विवाद रह्यो अब अधिवेशन गर्न सक्ने अवस्था भएन उत्तम जोशीले दावी गर्दै आए अरुण शेर्खुनाले दावी गर्दै आए र यसले यो विवादले गर्दाखेरि अधिवेशन नहुने भयो भनेर अब नयाँ अध्यक्षमा सूर्य ढकाललाई मनोनित गरेपछि नेपाली नेपाल विद्यार्थी सङ्घ चितवनको नेतृत्वमा अहिले विवादले उत्कर्ष रूप लिएको छ यो अवस्थामा अधिवेशन होला भन्ने आश गर्न सकिने अवस्था पनि रहेको छैन तिन जनाले दाबी गरिराखेको अवस्थामा अधिवेशन होला अरू खनाले भन्दै हुनुहुन्थ्यो मैले तिन महिनाभित्र अधिवेशन गरेर देखाउँछु भन्नुभएको छ त्यसै सूर्य ढकाललाई जिम्मेवारी दिएको छ एक महिनाभित्रमा अधिवेशन गर्नको लागि केन्द्रीय अध्यक्षले समय दिनुभएको छ अधिवेशन गर्नको लागि यो अवस्थामा नेपाल विद्यार्थी सङ्घको अधिवेशन होला नहोला अब कठिन अवस्था रहेको छ हामी अर्पण बहसमा कुराकानी गरिराखेका छौँ अर्पण बहसको आजको श्रृङ्खलामा नेपाल विद्यार्थी सङ्घ चितवनको नयाँ नेतृत्वका विषयमा हामीले कुराकानी गरिराखेका छौँ हामी केही बेर व्यावसायिक विश्राम लिनेछौँ त्यसपछि फेरि पनि उपस्थित हुनेछौँ सामुदायिक उच्च मावि तर्फ कक्षामा चितवन जिल्लामा नै सर्वप्रथम सफल यस जनजीवन उच्च मावि चैनपुर चितवनमा व्यवस्थापन संकायतर्फ नयाँ भर्ना खुलेको सहरो जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त शैक्षिक वातावरणमा पठन पाठन अनुभवी एवं दक्ष प्राध्यापक द्वारा मनोवैज्ञानिक तरिकाले पठन पाठन गराइने सस्तो एवं गुणस्तरीय शिक्षा एकाई मासिक त्रैमासिक जस्ता निर्माणात्मक मूल्याङ्कन समावेश व्यक्तिगत कमजोरीको पहिचान तथा निराकरण गरिब जेहनदार विपन्न एवं सीमान्तकृत वर्गका विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था पुस्तकालय कम्प्युटर तथा विभिन्न शैक्षिक सामग्रीको व्यवस्था अतिरिक्त क्रियाकलब र खेलकुदको व्यवस्था एवं जनजीवन उच्चमावी चैनपुर चितवन फोन नंबर शून्य छप्पन्न पांच बयासी नौ सय पांच मोबाइल अन्ठानबे पांच पचास पैंसठी तीन तथा अफिस निर्माण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 ब्बे पाँच बैस पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छपन्न पाँच बयासी प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ ल हजर हमी पर एक अर्मा में समझी सम्धी होने भू केटाकटी एक अर् मन परा हाले अब किला गहना को अर्डर कर हजू चिंत लिन्दन होने वाला समझीजी हम्रे रत्नगर दुई सिमा हल रोड में सागर सुन चाँदी पसल छिंता चा लिखो हजुर हामी कहाँ स्वदेशी तथा विदेशी द्वारा निर्माण गरिएका आधुनिक किसिमका तयारी गर गहना साथै अर्डर अनुसार तयार गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने सुन खरिद गर्दा मात्र होइन बिक्री गर्दा पनि उचित रकम प्रदान गरिने एवं राशि अनुसारको पथरको व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क सागर सुनचादी पसल रत्नगर दुई टाढी सिनेमा हल रोड मोबाइल अन्ठानब्बे चार पचास हेर न कान्छे घर त बनाइयो अब यो घरमा लगाउने रंग कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको तैं छेन खोलेसिमल बजार रहेको, रहे विश्वासिलोर पर्दो पसल बमजन हार्डवेयर में जानूस न तैंक घर काम्रा राम्रा रंग अ छोरी को बिहे का लगी विभिन्न डिजाइन का फर्नीचर का सामान सुपथ मूल्य हजुर विभिन्न रङहरू छठ सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोप्राइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ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 हजुर हामी कहाँ बर्सर पेन्ट सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज प्रणालीबाट उत्पादित जापनि जस्ता पाता फिटिङ पाइप सम्पूर्ण निर्माण सामग्री टोयलेट बाथरूमको सेनेटरी सामान सुप मूल्यमा पाइन्छ साथै दस वर्ष ग्यारेन्टी भएको पेरी धाराको पूर्वी चितवनको एक आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरेडियो अर्पणको कार्यालय अगाडि सुन्न छ त सय सात मोबाइल चार एकाउन्न शून्य अठहत्तर छब्बिस र अन्ठानब्बे चार पचास उनासतरी एक सय चालिस पोर्पर सुजन खनाल मकुन्द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 हमी कहा विद्यालय बोर्डिंग स्कूल तथा कैंपस का पाठ्य पुस्तक धार्मिक रत्नगर चौक चितून्य छपन्न पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानबे पांच पचास छह घरी घरी जाऊ सद समझे सौरासु घरी घरी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो अर्पण बहसमा फेरि पनि स्वागत छ विश्रामपछि अर्पण बहसमा आज हामीले कुराकानी गरिराखेका छौं नेपाल विद्यार्थी सङ्घ चितवनको नेतृत्व विवादका विषयमा र पछिल्लो समय नेभी सङ्घका केन्द्रीय अध्यक्ष रन्जित कर्णले चितवनको विवाद मिलाउनका लागि सूर्य ढकाललाई अध्यक्षमा मनोनयन गरेपछि विवादले झनै उग्र रूप लिएको छ पुगेको छ विवाद र नेपाल विद्यार्थी सङ्घको जिल्ला अध्यक्षमा तिनजनाले दावी गरेका छन् उत्तम जोशीले पनि आफ्नै अध्यक्ष भएको दावी गरिराख राखेका छन् त्यसै गरी अरूेश्वर खन्नाले पनि नेभी सङ्घ चितवनको अध्यक्षमा दावी गरिराखेका छन् र पछिल्लो समय सोमबार मात्र केन्द्रीय अध्यक्ष रञ्जित कर्णले चितवनको विवाद मिलाउनका लागि भनेर सूर्य ढकाललाई गरेपछि चितवन नेभी सङ्घको विवाद चरम सीमामा पुगेको छ र अधिवेशन गर्नको लागि एक महिनाको समय दिएको छ सूर्य ढकाललाई रणेश्वर खनालले तीन महिनामा अधिवेशन गर्छु मसँग त्यस्तो निर्णय छ म मलाई त्यस्तो अधिकार दिएको छ पूर्ण बैठकले भनेर उहाँले दावी गर्दै हुनुहुन्थ्यो र यो बिचमा हामीले कुराकानी गर्ने प्रयास गरेका छौँ नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रन्जित कणसँग एकाएक यो निर्णय किन आयो यो विषयमा हामी कुराकानी गर्ने प्रयासमा रहेका छौँ केन्द्रीय अध्यक्ष रन्जित कर्णसँग त्यसै गरी भर्खर मात्र मनन भएका अध्यक्षका अध्यक्ष सूर्य ढकालसँग पनि हामी कुराकानीका लागि प्रयासमा रहेका छौँ उहाँहरूसँगको सम्पर्क हुन सकिराखेको छैन हामी अर्पण बसमा छौँ रेडियो अर्पण एक सय चार थपलो पाँच मेगासको साप्ताहिक कार्यक्रम अर्पण बस हरेकप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर पश्चात आउने गर्छ र समसामयिक विषयवस्तुमा हामी केन्द्रित रहेर कुराकानी गर्ने गर्छौँ आज पनि समसामयिक विषयवस्तुमा हामी केन्द्रित रहेर कुराकानी गरिराखेका छौँ विश्राम अगाडि हामीले कुराकानी गरेका थियौँ नेबिसङ अध्यक्षमा दावी गर्दै आएका अरुडेश्वर खनालसँग र केन्द्रीय प्रतिनिधि अञ्जन चौलागाईले नेबिसङ चितवनको अध्यक्षमा अर्डेश्वर खनाल भएको दावी गरेका छन् र खनालले पनि तीन महिनामा अधिवेशन गर्न सक्छु भनेर प्रतिक्रिया दिइसक्नु भएको छ यो हिसाबले अगाडि बढ्ने हो भने अधिवेशन हुने सम्भावना भने न्यून रहेको छ र जनाले दावी गरिराखेका छन् अध्यक्षमा अब चितवनको नेभी सङ्घको अधिवेशन होला नहोला भन्ने एउटा बहसको विषय बनेको छ र अरुणेश्वर खनालले भन्दै हुनुहुन्थ्यो नेपाली कङ्ग्रेस चितवनका केही व्यक्तिले आफ्ना मान्छेलाई नेभी सङ्घ का आफ्ना केही व्यक्तिलाई आफ्नो पक्षमा पारेर गाड़ी बढ्ने चाल चलेका छन् भन्ने जस्ता अभिव्यक्ति दिनुभएको थियो पक्कै पनि जुन यो अधिवेशन देखिएको छ नेपाल विद्यार्थी सङ्घ चितवनको अधिवेशन यसलाई तत्काल समाधान गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ र रहे यो विवाद मिलाउनका लागि नेभी सङ्घका जुन अध्यक्षहरू छन् उनीहरू एक ठाउँमा बसेर केन्द्रीय अध्यक्ष प्रतिनिधिसेर विवाद समाधान गर्नुपर्ने अवस्था रहेको छ अर्पण बसमा हामीले कुराकानीको लागि प्रयास गरेका थियौँ केन्द्रीय अध्यक्ष रन्जित कर्णसँग एकाएकी पछिल्लो निर्णय किन आयो यो विषयमा हामी कुराकानी गर्ने प्रयासमा रहेका थियौँ उहाँसँगको सम्पर्क हुन सकेको छैन हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यमा पनि रहेका छौँ आगामी साताका श्रृङ्खलामा पनि हामी यी विवादका विषयमा कुराकानी गर्ने प्रयासमा रहनेछौँ यदि विवाद नमिलेको खण्डमा र सबै मिलेर विवाद चाहिँ अन्त्य गर्नुपर्छ र अधिवेशन तत्काल गर्नुपर्छ भन्ने हामी पनि आग्रह गर्न चाहन्छौँ आजको लागि अर्पण बहसको समय सकिएको छ आगामी सत्ता कुनै एक विषयवस्तुमा हामी उपस्थित हुनेछौँ हामीले आज कुराकानी गऱ्यौँ नेवेसन चित भवनका अध्यक्षमा अ्जन चोलागाईले मनोनयन गरेका अरणेश्वर खनाहरूसँग हामीले कुराकानी गऱ्यौँ अन्य अध्यक्षको दावी गर्नेहरूसँग पनि हामीले कुराकानीको प्रयास गरेका थियौँ हामी असक्षम भयौँ क्षमा क्षमा प्रार्थी छौँ आगामी साता कुनै एक विषयवस्तुमा हामी उपस्थित हुनेछौँ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ दिने साथी रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु नमस्कार